I trust you better than I love you. Why? Because you can't always trust the one you love, but you can always love the one you trust. If you are not a person, you are very proud of yourself. Why? Because you can't be proud of yourself, just like you are not a person. But if you are proud of yourself, you are proud of yourself. वेल माया विश्वास अनि रिलेसन आर रिलेटेड इज अदर एन्ड वि आर रिलेटेड इज अदर होइन ओके मङ्गलबार भइसकेको छ एक हप्ता बितिसकेको छ र आज हामी फेरि एकै ठाउँमा भइसकेका छौँ प्रोग्राम लभ को यस एपिसोडमा र उपस्थित भइसकेकी छु अनिहरूमा म तपाईँहरूका आरजे तपाईँहरूको कृपा र टेक्निकल सपोर्ट आज मलाई विष्णुजीबाट मिलिरहेको छ सुन्दै हुनुहुन्छ प्रोग्राम लभ ट्युन र यो हो तपाईँहरूकै फेभरेट रेडियो स्टेशन रेडियो अर्पण 104.5 फोर पोइन्ट फाइभ मेगा हर्स अर्पण सबैको लागि सधैँको लागि र हामी आउने गर्छौँ साताको मङ्गलबार दिन्छौँ तिन बजेको नेपाली नेटवक पछाडिको यो समयमा अनि करिब करिब चार बजीसम्म तपाईँहरूको साथमा रहन्छौँ यो अवधिभरि तपाईँहरूलाई हामी मिठा मिठा मन छुने लभ संग गराउने गर्छौँ र साथै म तपाईँहरूसँग छोटा मिठा माया प्रस मायाका प्रसङ्गका कुराकानी पनि गर्छु र यिनै प्रसङ्गबाट म तपाईँहरूलाई तपाईँको मायाको अझ नजिक अझ छेउमा पुर्याउने कोसिस गरिरहनेछु र कार्यक्रममा आज हामी उपस्थित छौँ र यो कार्यक्रम आज म तपाईँहरूसँग प्रत्यक्ष फोन लाइनमा हुन चाहन्छु तपाईँहरूसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न चाहन्छु आई थिंक तपाईँहरूले मलाई साथ दिनुहुन्छ र त्यसको लागि भने हाम्रो तपाईँ र मेरो भेट हुने बाटो हो शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो लाइनमा तपाईँ आउन सक्नुहुन्छ र तपाईँ र म आज सँगसँगै बसेर मायाका कुराकानी गर्छौँ र आज हामीले चारवटा गीत पनि ल्याएका छौँ तपाईँलाई थाहा नै छ हामी हरेक हप्ता चारवटा गीत बजाउने गर्छौँ र आज पनि त्यही सेड्युल अनुसार नै हामी प्रोग्रामलाई चलाउनेछौँ र कार्यक्रममा तपाईँहरू आउनुभयो भने तपाईँहरूले एउटा गीत चुज गर्न सक्नु नम्बर गीत चाहिँ होइन नम्बर चुज गर्न सक्नुहुन्छ त्यही नम्बर अनुसार हामी गीत पनि प्ले गर्नेछौँ सा। र साथी तपाईँहरू आउनुहोला शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो लाइन हामीले तपाईँहरूको लागि खुल्ला गरिसकेका छौँ र तपाईँले हामीलाई त्यति बेला दुईवटा माध्यमबाट सुन्दै हुनुहुन्छ फ्रिक्वेन्सी मोडेसनमा हन्ड्रेड फोर पोइन्ट फाइभ मेगास युनिट गरेर सुन्दै हुनुहुन्छ भने अनलाइनमा डब्लु डब्लु डब्लु डट रेडियो अर्पन डट गरेर एकै साथ विश्वभर विभिन्न स्थानहरूबाट सुन्दै हुनुहुन्छ र नेपालभित्र विभिन्न स्थानहरूबाट सुनिरहनु भएको छ अब भने प्रोग्राममा पाल पालो भएको छ पहिलो साङ्केतिक कोसेली तपाईँहरूको सामु राख्ने सो व जस्ट फन दिस ब्युटिफुल नम्बर तिमीले मलाई फुल्ने आँटे कि छोरेल्ने आँटे कि छोरे पराईको नजरबारी फुल्ने आँटे कि छोरे फुल्ने आँटे किछोरे तिम्रो साथ साठे कि छोरे सुाग मि छे र्नो छ तिमी यादमा मलाई सताउँछ नि दुख छ मेरो बेसहरी धन दिन बिना यो रात दिन काटाउँ भइ रे खसरी ओए सुनसु तिमीले मलाई भुल्नै अटेकी छौ रे बिन्दास टु मुभी को नि मिठो आवाज तपाईहरुको लागि पहिलो साङ्गीतिकको सिरी मैले तपाईँहरूको लागि राखिसकेकी छु आई थिङ्क तपाईँहरूलाई मन पर्यो सा र साथी सम्बन्धहरूमा कहिले काहीँ मनमुटाप हुन्छ होइन एकै ठाउँमा भइसके पछाडि मन दुख्ने मन टुट्ने कुराहरू त हुन्छ तैपनि ती कुराहरूलाई ठुलो बनाउनुहुँदा दुईजना मिलेर सल्लाह गरेर होइन एकाअर्कासँग कुराकानी गरेर त्यसलाई सुल्झाउनु नै बेस्ट हुन्छ आई थिङ्क फोन लाइनमा कोही साथी आइसक्नु भएको छ मलाई टिभीको रुमबाट सिङ्गर मिलिरहेको छ सो म साथीलाई वेलकम गर्छु नमस्कार नमस्कार, कहाँबाट को बोल्नुभयो होला है अनि ए, बसी बसाए। बसी बसाए के गर्नुहुन्छ कि पढ्ने लेख्ने केही छैन र अनि त्यस बाहेक अरू, अरू हो अनि अविनाशी अनि अविनाशजीको माया प्रेमको विषयमा चाहिँ के छ नि कुराकानी विषयमा खासै केही त छैन अब दुःख सुखमा साथ दिने अब त्यही हो त्यही हो त्योभन्दा बाहेक अरु केही हुँदैन र दुखुसी साथ मात्रै दिने माया हो र होइन कस्तो अरू कस्तो त नि त्यति मात्रै हो अनि अहिलेसम्म मायामा पढ्नु भएको छ कि भएको छैन त मायामा परेको छैन छैन अनि कसरी थाहा भए त नि त्यो माया भने चाहिँ हल्का फुल्का त सुनेर पनि थाहा पाइहाल्छ नि भन्न नमिलेको मात्रै हो है होइन त्यस्तो ठिकै छ जी फोन गर्नुभएको छ है अनि हामी तिनवटा दुई चारवटा गीत ल्याएका थियौँ एउटा त बजिसक्यो अब तिनवटा बाँकी छ कुन नम्बर खोज्नु रोज्नुहुन्छ फर्स्ट नम्बर गइसक्यो फर्स्ट नम्बर गइसक्यो टु नम्बरको अनि कसलाई सुनाउन चाहनुहुन्छ अनि सुन्नु न अविनाशजी प्रोग्रामलाई तपाईँले सुन्नुहुन्थ्यो कि त नि यहाँ अगाडि सुनेको फर्स्ट टाइम हो मैले आज फर्स्ट टाइम हुन्थ्यो फेरि फोन फोन इन प्रोग्राम गरेको हजुर अनि अनि अनि कस्तो लागिरहेको छ प्रोग्राम हजुर प्रोग्राम कस्तो लागिरहेछ भनेर सोधेको लागिरहेछ हो र अरू अरू बेलामा पनि हाम्रो भेट हुनसक्छ है अरू अरू टाइममा पनि म फोन इन गर्न सक्छु मेरो प्रोग्राम चाहिँ फोन इन होइन आज मात्रै मैले फोन इन गरेको अरू बेला भयो भने हामी कुरा गरौँला अहिले छुट्टिन्छ है हस् त अविनाश हुनुहुन्थ्यो अविनाशजी आउनुभएको थियो र उहाँले मायाको बना थोरै कुराकानी गरेर जानु भइसकेको थियो र उहाँले दोस्रो नम्बरको गीत रोज्नु भएको छ आज हामीले प्रोग्राममा चाहिँ फोन इन गरिरहेका यहाँ यहाँभन्दा अगाडि मैले तपाईँहरूलाई आफू मात्रै बोलेर धेरै कुराकानी गरिरहेको थिएँ बट आज म तपाईँहरूसँग कुराकानी गर्न चाहन्छु प्रत्यक्ष रूपमा तपाईँसँग भएका कुराकानी म लिन चाहन्छु र मसँग तपाईँ प्रत्यक्ष हुन चाहनुहुन्छ भने शून्य छप्पन्न यो लाइन खुल्ला छ सो आउँदै गर्नुहोला अहिले भने अर्को साथी आउनुभएको छ सो उहाँलाई म स्वागत गर्छु हेलो हजुर दिदी नमस्ते नमस्कार को बोल्नुभयो होला ज्यामिरेबाट राधा हजुर ज्यामिरे राधाजी अनि राधाको पछाडि चाहिँ केही छैन र राधा कुह कुरा अनि राधाजी के गर्नुहुन्छ योभन्दा बाहेक कति क्लासमा पढ्नुहुन्छ भनेको फर्स्ट फर्स्ट कलेज लाइफ है कस्तो भइरहेको छ त कलेज लाइफ अनि कहाँ पढ्नुहुन्छ भनेर सोधेको नेपालमा ओहो ज्यामिरिक मान्छे नेपालमा बिहाउने पढ्नलाई थाहा छ मलाई अनि त्यो पनि टाढै हो यस्तो जाडोमा बिहान बिहान आउनु त गाह्रै हुन्छ नि अनि राधाजीलाई पढ्न बाहेक अरू के गर्न मनपर्छ पढ्न बाहेक अरू के गर्न मनपर्छ भनेर सोधेको त्यति हबिजहरू ए अनि राधाजी प्रोग्राममा आउनुभएको छ तपाईँलाई थाहा छ नि है लभ प्रोग्राम हो भनेर अनि माया प्रेमीको विषयमा तपाईँलाई चाहिँ के थाहा छ ल भन्नुहोस् न आज मसँग अनि राधाजी हामीले आफ्नो मम्मीसँग पनि माया गर्छौँ होइन भाइलाई बहिनीलाई हुनसक्छ फ्यामिलीमा सबैजनालाई माया गर्नुहोस् हाम्रो रिलेटिभहरू हुन्छ होइन उहाँहरूलाई पनि माया गरिरहेको हुन्छौँ तपाईँलाई फिल चाहिँ कस्तो हुन्छ कि माया भनेको चाहिँ कस्तो होला जस्तो लाग्छ माया अब आफ्नो मम्मी ड्याडी भाइ बहिनीहरूलाई दिन माया छुट्टी हुन्छ त्यस्तो हुन्छ नि माया भनेको त फिलिङ्स चाहिँ कस्तो आउँछ माया फिलिङ्स चाहिँ कस्तो आउँछ क्या भन्नु ल ठिकै छ ठिकै छ है अनि साथीहरू कतिको बनाउनु मनपर्छ नि तपाईँलाई चाहिँ साथीहरू विश्वासघात नगर्ने त्यसरी साथीलाई दुःख सुखी भइसकेपछि नछुटाउने ए अनि राधाजीको केटा साथी धेरै हुनुहुन्छ कि केटा साथी धेरै हुनुहुन्छ ए ल ठिक छ राधा जे प्रोग्राममा आउनुभएको छ है साथीले दुई नम्बरको गीत रोचेर जानु भइसकेको छ तपाईँ पनि तपाईँले रोज्न चाहिँ सक्नुहुन्न तर डेडिकेसन दिन सक्नुहुन्छ कसलाई दिन चाहनुहुन्छ हस् त राधाजी प्रोग्राममा आउनुभयो आफ्नो कुराहरू राखिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद अर्कोचोटि फेरि भयो भने फेरि बोलौँला ओके भाइ है त रंग शरबतों का तुम मीठ घाट का पानी मैं रंग शरबतों का तू मीठे घाट का पानी मुझे खुद में खोल दे तो मेरे यार बात बन जा रंग शरबतों का तुम मीठ घाट का पानी मैं रंग शरबतों का तू मीठे घाट का पानी तुम एक हो मैं कोई जानी। मन दे तो, मेरे बन और रंग शरबतों का तू गाट का पानी मैं रंग शरबतों का तू तुम गाट का पानी मुझे खुद में खोल दे तो रेडियो आर पॉट एक से चार थोपलो पाँच मेगा समाज संरक्षण समृद्धि भन्ने नाराका साथ क्षेत्रीय होटल सङ्घ नेपाल चितोवनको आयोजनामा भएको लिएर आएको र साथमा छु म तपाईँहरूको आर्जे कृपा अनि टेक्निकल सपोर्ट आज मलाई विष्णुजीबाट मिलिरहेको छ सा, र साथमा हुनुहुन्छ हाम्रो सा, के ठिक साथी सुन्दै हुनुहुन्छ रेडियो अर्ड हन्ड्रेड फोर पोइन्ट फाइभ मेगा हर्समा प्रोग्राम लभ स्टुन र लभ स्टोरमा हामी तपाईँहरू समक्ष आज चाहिँ प्रत्यक्ष रूपमा कुराकानी गरिरहेका छौँ र आई थिङ्क फोनलाइनमा एकजना साथी आइसक्नु भएको छ र अब भने म उहाँलाई स्वागत गर्न चाहन्छु हजुर नमस्कार हजुर कहाँबाट को बोल्नुभयो होला टाढीबाट सन्देश अनि सन्देशको पछाडि सन्देश गिरी अनि सन्देश जे के गर्नुहुन्छ कतिमा भर्खर एघारमा पढ्ने मान्छे काम पनि गर्ने तपाईँ त चाँडै नै परिपक्क हुनुभएछ नि त ओके अनि सन्देशजी तपाईँलाई के गर्न मनपर्छ सन्देशजी हेलो सन्देशजी हजुर हजुर सुन्यो अघि के भएको थियो अनि के सोधेको थिएँ भने तपाईँलाई के गर्न मनपर्छ भनेको तपाईँको हबी के होला भनेको कि त्यही भएर अनि सन्देशजी हजुर भर्खर एघारमा पर्नु हुँदो रहेछ भन्नुहोस् तपाईँले प्रेम गर्नुभएको भएको छ कि भएको छैन अहिलेसम्म चाहिँ अफेयरमा हुनु चाहिँ कि हुनुहुन्न हजुर तपाईँको अफेयर छ कि छैन सम्बन्धमा हुनुहुन्छ कि हुनुहुन्न मायाको सम्बन्ध हुन्छ नि त्यस्तोमा छ कि छैन भनेर सोधेको त अनि कस्तो चलिरहेछ तपाईँको लभ सम्बन्ध कस्तो भइरहेछ Okay. राम्ररी बुझ्नु भएको छ नि साँच्चीकै माया हो भनेर तपाईँलाई फिल भएर माया गर्नुभएको तल होइन र हजुर अनि okay. okay. अनि आज हामीले प्रोग्राममा तपाईँहरूसँग होइन मायाको बारेमा कुराकानी गर्न खोजिरहेका छौँ र भन्नुहोस् न तपाईँ त मायामा माया गर्ने मान्छे माया भनेको चाहिँ के होला त होइन तपाईँको फिलिङ्स केही हुन्छ नि जुन मायामा हुन्छ नि फिलिङ्स कस्तो फिलिङ्स आउँदाखेरि चाहिँ यो साँच्ची माया हो भने जस्तो लाग्यो तपाईँलाई ठिक छ साथी तर सधैँ फेरि सधैँ खान मन नलाग्यो भने त झ्याउ भइहाल्यो नि त त्यो त खाइहाल्छ नि अब त्यही भएर त आजसम्म बाँच्नु भएको छ नि है ची? हजुर सन्देशजी कार्यक्रममा आउनु भएको छ हामी तपाईँलाई गीत चुज गर्न लाउँछौँ है तपाईँ फर्स्ट कलर हुनुभयो अहिलेको लागि यो गीतको लागि ला चाहिँ ल भन्नुहोस् कुन चाहिँ नम्बरको गीत रोज्नु चाहनुहुन्छ फर्स्ट र सेकेन्ड गइसक्यो अब थर्ड फोर्थी वान र टु गइसक्यो थ्री र फोरको बाँकी फोर नम्बरको अनि कसलाई डेडिकेट गर्न साथी अनि अनि अनि आफ्नो पार्टनरलाई माया गर्छु पनि मैले सम्झाएर मात्रै त्यो त भएन थ्याङ्क यु फरमेम्बर ओके ओके अब कार्यक्रमबाट विदा लिमे तर देखु तुझे आज पहिले बार वेल ज्याकपोर्टको एकदमै मिठो आवाज मुभीको एकदमै मिठो आवाज तपाईँहरूलाई मैले राखिसकेको छु र कार्यक्रममा आज चाहिँ हामीले तपाईँहरू समक्ष प्रत्यक्ष फोन लाइनमा तपाईँहरूसँग कुराकानी गऱ्यौँ र जमाजम्मी आज चाहिँ तिनजना साथीले फोन गर्नुभएको थियो अविनाश लामा हुनुहुन्थ्यो फर्स्ट कलर र सेकेन्ड कलर हुनुहुन्थ्यो राधा कुवर उहाँले ज्यामिरीबाट फोन गर्नुभएको थियो र थर्ड कलर हुनुहुन्थ्यो सन्देश गिडी उहाँले टाढीबाट फोन गर्नुभएको थियो फोन लाइनमा आउनुहुने तपाईँ सम्पूर्ण फ्रेन्डलाई थ्याङ्क यू भेरी मच फोन ट्राई गर्नुहुने तपाईँ सम्पूर्ण साथीलाई पनि धेरै धेरै धन्यवाद र टेक्निकल सपोर्टको लागि विष्णुलाई पनि लर्ट्स अफ थ्याङ्क्स भन्दै लपसिनको यस्ता एपिसोडबाट म तपाईँहरूका आर्जे तपाईँहरूको कृपा विदा हुन्छु अर्को हप्ता फेरि भेटौँला हेभ अ ग्रेट डे बाई अर्पण एक से चार थोपलो पांच मेगा हाल्ट